सबैका लागि सधैँ सङ्ग जङ्गिना छु तिमी आई अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक चार थोक्लो पाँच मेगाहर्ज र यो हो कार्यक्रम कलिउड काउन्टाउन सामुदायिक रेडियो एक सय चार थुप्रो पाँच मेघाहरू सुनेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण प्रोग्रामको साथमा साथ दिनको लागि आज पनि उपस्थित भइसकेका छौँ अनि म स्वागत अनि मेरो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कल्चोलबाट विष्णुले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघा सँगसँगै इन्टरनेटर लाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट प्रत्येक साताको बुधबार अपरा चार बजेको समाचार पछि करिब करिब पाँच बजीसम्म हामी आउने गर्छौँ कार्यक्रम कलिउडाउन लिएर कार्यक्रम कलिउड आउन्ट डाउनभित्र रहेर हामीले नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ प्रदर्शन भइराखेका प्रदर्शनको नजिक नजिक आउन लागेका अनि प्रदर्शन भएर भर्खर मात्र गएका नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ साथसाथै कार्यक्रम खैलु गाउन्डाउनमा हामीले एउटा प्रश्न पनि राख्दै राखेका छौँ र त्यो प्रश्नको सही जवाब तपाईले चिपाउन पर्ने हुन्छ र आजको लागि प्रश्न यस्तो रहेको छ नेपाली कथा चलचित्र लफडा कहिलेदेखि प्रदर्शनमा आउँदैछ तपाईँलाई प्रदर्शन मिति थाहा छ भने तपाईँले चिपाउन सक्नुहुन्छ हाम्रो अफेयर नम्बर रहेको छ शून्य र शून्य लाइन हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ नेपाली कथा चलचित्र लफडा कहिलेदेखि प्रदर्शनमा आउँदैछ प्रदर्शन मिति तपाईँले टिपाउनु पर्ने हुन्छ हाम्रो नम्बर मैले भने राखेको छु शून्य छपन्न पाँच त्रिसठी तिन सय तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस नम्बर टेन पोजिसन तर्फ नम्बर टेन पोजिसनमा नेउन्टी गरेको छ नेपाली चलचित्र ग्ल्याम्बरले ग्लामर चाहिँ अब चाँडै नै प्रदर्शनमा आउन लागेको चलचित्र हो र सुपारी भने काउन्टाउनबाट आउट भएको छ र ग्याम्बरको कुराकानी गर्ने हो भने फ्लिम का रमेश बुराथो की फिल्म का निर्देशको संगीत सुन पाई रेनिशन कथानक चलचित्रम ओके ग्याम लहरको गीत यहाँले सुनिरहनु भएको छ ग्राम लहर र सोमचिया कल्पना साई लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ र यो चलचित्र चाँडै नै प्रदर्शनमा आउँदैछ फिल्मको निर्देशन गरेका हुन् र निकै राम्रो भएको बताउँदै राखेका छन् रमेश बुढाथोकीले फिल्म र फिल्मले के कस्तो गर्ने हो त्यो भने हेर्न बाँकी छ प्रोग्रामको नाम हो कलिउड र कलिउडका आउँटाउनमा मैले आज प्रश्न राखेर राखेको छु कि नेपाली चलचित्र लफडा कहिलेदेखि प्रदर्शनमा आउँदैछ र प्रदर्शन मिति यदि तपाईँलाई थाहा छ भने तपाईँले टिपाउन सक्नुहुन्छ हाम्रो अफ फेयर नम्बर रहेको छ शून्य तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ र तपाईँले टिपाउन सक्नुहुन्छ अफ र विनर हुने साथीलाई हामीले प्राइज दिनेछौँ जनज्योति अल पर्सा बजारको तर्फबाट दुईवटा टिकट प्रदान गर्नेछौँ नेपाली कथा चलचित्र लफडा कहिलेदेखि प्रदर्शनमा आउँदैछ प्रदर्शन मिति तपाईँले टिपाउन सक्नुहुन्छ माथि चढ्ने क्रममा छ जन्जिर अब चाँडै नै प्रदर्शनमा आउन लागेको चलचित्र हो भदौ एक्काइस गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदै नम्बर नाइन प्वेसनमा नेपाली कतन चलचित्र जन्जिरबाट किन गाह्रो गाह्रो <laughs> तुम्हें मेरे साथ हो जैसे आयो मेरे जीवन में बाहर आयो मेरो यो मन में सुन्ने सुन्ने सुन्ने लग जब तिमी टाड़ा टाड़ा होना प्यारो प्यारो लग कु नै पल् मेरे सामू आए जो खोजे महीले सुनेही पारी मेरे सामू आए जस्तु खोजे महीले लाखों सानी मैले आज पाए जस्तु काचू नाचू दुन लग तिमी किन गाह्रो ग यहाँले गीत सुनिरहनु भएको छ नेपाली कदन चलचित्र जन्जिरबाट राखेको थिए करुण क्रेजीको रहेको छ यो चलचित्र र अब सङ्गीतको कुराकानी गर्ने हो भने टङ्क बुढाफुकीले सङ्गीत प्रदान गरेका छन् र अहिले सुनिरहनु भएको गीतमा सूर पनि सङ्गीतका सम टङ्क बुढा थोकेको रहेको छ र अब चलचित्र प्रदर्शनमा आउँदैछ भदौ एक्काइस गतिबाट चलचित्रको गीत सङ्गीतले यतिखेर निकै चर्चा परिचर्चा बटुल बटुलिसकेको छ अब फिल्मले के कस्तो गर्ने त्यो भने रिलिज भइसकेपछिको दिनहरूमा थाहा हुनेछ वेल अब नम्बर एट पोइन्टको गीत नेपाल नम्बर एट पोसन क्याप्चर गरेको छ चलचित्र धुवानी रुवानीको कुराकानी गर्ने हो भनी कविता श्रेष्ठको लगानी रहेको छ फिल्ममा प्रितम्बर वाटी फिल्मका निर्देशक हुन् र फिल्म पनि अब चाँडै आउँदैछ कहिले भन्दा भदौ अठाइस र भदौ अठस गते नेपाल प्राय स्टेसन सँगसँगै अन्य ठाउँहरूमा पनि यो चलचित्र प्रदर्शनमा आउँदैछ जस्तो कि जापान सँगै थाइल्यान्ड र अन्य दुई चारवटा कन्ट्रीमा पनि यो चलचित्र रिलिज गर्ने सोच बनाइराखेकी छिन् कविता श्रेष्ठले फिल्म निकै राम्रो बनेको छ सेलिब्रेटी काउन्टाउनको नेपाली कतिनी kiran jala के आस्तवतको आवाजमा यहाँले गीत सुनिरहनु भएको छ नेपाली कथाङ चलचित्र धुवाणीबाट राखेको थिएँ पितम्बर पाण्डेले निर्देशन गरेको फिल्म धुवानी भदु अट्ठाइस गतिबाट प्रदर्शनमा आउँदैछ र प्रोग्रामको नाम हो करिवर्का आउँ जाउन आउने गर्छ प्रत्येक सातको बुधबार अपराध चार बजेको समाचारपछि करिब करिब पाँच बजीसम्म नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत हामीले बजाउने गर्छौँ प्रोग्राम कलिउका आउँ र प्रोग्राममा मैले एउटा प्रश्न राखिराखेको छु कि नेपाली कथा चलचित्र लफडा कहिलेदेखि प्रदर्शनमा आउँदैछ तपाईँलाई प्रदर्शन मिति थाहा छ भने फटाफट डायल गर्नु हाम्रो स्टुडियोको नम्बर हामीले कल गरिराखेका छौँ शून्य र शून्य हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ यदि तपाईँलाई चलचित्र डायरी गर्न सक्नुहुन्छ र सही उत्तर मिलाउने साथीहरू मध्ये हामी एकजनालाई विजेता बनाउनेछौँ र विजेताले प्राप्त गर्नुहुनेछ जनज्योति हल पर्सा बजारको तर्फबाट दुईवटा टिकट त्यहाँ प्रदर्शन भइराखेको कुनै पनि सिनेमा हेर्ने अवसर तपाईँले पाउनुहुनेछ अब लाग्नुपर्ने हुन्छ गाउँ नम्बर सेभेन पोजिसन तर्फ वाइ नम्बर गरेको छ नेपाली कथा चलचित्र किन लागि तयार भएको चलचित्र धरती भुटला जाए धीमी बीनायो साई भू ओ तीम भी न्यो आकाश कसला जाए तीम बीनायो धरती भुटला जाए ईमी बीनायो सासे धुपला श्री भो तिमी बीनायो जीवन अधना जीवन मधुरो धीमी बीनायो जीवन अप kina kina kina kina kina uda dil da dinanga chungal sham kali adevatna mugave <laughs> jena pre tob ya chung dinimuna chiman dilta ji dilta ji dilta ji dilta ji dilta ji dilta ji elanga mam je na khai mala khai mala aa aa aa ओके okay, गुई ताले निर्देशन गरेको चलचित्र किन किनेको गीत यहाँले सुनिरहनु भएको छ नम्बर सेभेन पोइसन क्याप्सन गरेको छ कामजाङको गरे गीत छ नेपाल होइन गरेको छ सुजित कुमारको चलचित्र रिया रिया चलचित्र प्रदर्शन भइसकेको चलचित्र हो र चलचित्रले त्यति राम्रो विजनेस भने गर्न सकेन दुई स्टेप तल सरेको छ गत हप्ताभन्दा र नम्बर सिक्स पोजिसनमा नेपाली काम चलचित्र रिया title song i love you riya i love you riya number 6 <laughs> Ekle sandi kara au ekle sandi du chu ma mero ho ma mero ma maya hu timro mero ho ma mero ma chhaya hu ma timro chhaya chhaya chhaya chhaya ma ho timro timro chhaya maya maya maya maya chhaya chhaya chhaya chhaya ma ho timro timro chhaya maya maya maya maya ma ho timro timro maya pashyo banne timi pashyo maya ko huyo muri pashyo banne timi pashyo maya ko huyo muri pashyo banne timi pashyo maya ko huyo muri i love you dear I love you dear I love you dear sat sat banda bande sat tin ro chhe hokhi maya maya banda bande timi ar kai ko hune ho chot ma pani sakina timi ko sai ko hune chaino timi mero bano vale kasai ko pani hune chaina chhati chiri dekhau ki tok phodi dekhau haako na sakati katiti mre na ule khaau maya bannu sat mitho mutu chappai palma timi action tada hudaa aago bolcha yo man ma ekle samji parraunchu ekle samji hanchu ma ekle samji karaunchu एकले एक्लै म रुचि हौ मात्र मेरो म मा माया हुँ मिरो छाया छाया छाया छाया म माया माया माया माया बहुति मरो तेरा माया छाया छाया छाया छाया बहुति मरो तेरा छाया माया माया माया माया ओके काउंटडाउन बाट विस्तार विस्तृत तल जरुरी राखेको नेवारी कथान चलचित्र रियाको गीत याले सुनिरन रन भाइको चाइल्ड ट्रेक आइ लभ यु रिया रिलीज भइसक्यो फिल्म रिया वल अबलाई नम्बर 5 विशनको गीत सुन्ने पालो थियो भन्दा गाडी जानकारी गराउँछि हान्सीपुर गामा मैले आज प्रश्न राखी राखेको सुकी नेवारी कथान चलचित्र लफडा करी देखि प्रदर्शनमा आउँदैछ प्रदर्शन मिति तपाईलाई पर्ने हुन्छ शून्य पाँच तिसठी र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस फटाफटर सही एन्सर टिपाउनु होला र उनीहरू हुने साथीलाई हामीले दुईवटा टिकट दिनेछौँ र सिनेमा हेर्ने अप्सन तपाईँले पाउनुहुनेछ जुन चाहिँ अलफर्छ बजारको तर्फबाट दुईवटा टिकट यहाँले पाउनुहुनेछ नेपाली कतन चलचित्र लफडा कहिलेदेखि प्रदर्शनमा आउँदैछ लम्बर फाइभ पेसन तर्फ लाग्ल्याक नाइट मुभी नम्बर फाइभ पोइसनमा फरेको छ दुई स्टेप तल जरेको छ रिलिज भइसकेको फिल्म हो नेपाली कतन चलचित्र ब्ल्याक नाइट रे नम्बर फाइभ पोइसनमा फिल्म ब्ल्याक नाइटबाट एउटा माया ओ मा सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चारीबाट ल्याएको नि कम बाठी छु <laughs> त्यो पनि भनिराख्नु पर्छ र हो सम्पर्कन्सादी पसल नयाँ रोड पर्सा चितोवन फोन शून्य छप्पन्न छ चा बयानब्बे दुई सय उनासे मोबाइल अन्ठानब्बे चार एकाउन्न बिस नौ सय असी प्रोपराइटर अनुप लामी छाने होइन भाउजू के भयो ही त हो नि झाड कमर दुखने, शरीर दुखने अनि दिशामा रगत देखिनु मलद्वारमा बाँसु पलाउनु डल्लो वा गिर्खा हुनु मलद्वार बाहिर निस्किनु वरिपरि चिरिनु दिशा कडा कब्जियत हुनु प्रसुति सम्बन्धी सेतो पानी माग्ने छाला सम्बन्धी दाँत एलर्जी रातो डाबरा आउने अनुहारको चाया पोतो शरीर चिरा अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक चार थोप्लो पाँच मेगाहर्ज र यो हो कार्यक्रम कलिउड काउन्टाउन ब्रेकपछिको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पास मेघालयको प्रस्तुति प्रोग्राम कलिउर्खा उन्जाउने यहाँले सुनिरहनु भएको छ र प्रोग्राम कलिउखा उन्जाउन आउने गर्छ प्रत्येक सातक बुधबार अपरा चार बजेको समाचारपछि करिब करिब पाँच बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच भएका छ र यो प्रोग्राम तपाईँ इन्टरटेटर लाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि संसारभर सुनिरहनु भएको छ र कार्यक्रमभित्र गएर हामीले नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ प्रदर्शन भइराखेका चलचित्रहरू प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू अनि प्रदर्शन भएर भर्खर मात्र गएका नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ प्रोग्राम करिब आउन र कार्यक्रममा मैले प्रश्न पनि राखिराखेको छु कि नेपाली कथानाक चलचित्र लफडा कहिलेदेखि प्रदर्शनमा आउँदैछ यदि तपाईँलाई लफडा प्रदर्शन मिति थाहा छ भने तपाईँले टिपाउन सक्नुहुन्छ शून्य छप्पन्न पाँच र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन गरिराखेका छौँ नेपाली च कथाक चलचित्र लफडा कहिलेदेखि प्रदर्शनमा आउँदैछ तपाईँले प्रदर्शन मिति मिति टिपाउनु पर्ने हुन्छ होइन अब लाग्नुपर्ने हुन्छ कहाँ जहाँको नम्बर फोर पोजिसन तर्फ नम्बर फोर क्वेसन क्याप्सर गरेको छ नेपाली चलचित्र महसुस अब चाँडै नै प्रदर्शनमा श्रावण चलचित्रको लगानी रहेको हो भने आरएन सिगदल के के अधिकारी भेनिशमा लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ चलचित्र महसुसमा र मलाई भने गाउँ गाउँको नम्बर फोर पोजिसनमा नेपाली कतार चलचित्र छ <laughs> हे जानेरी प्रदर्शनामा आउन लागेको नेपाली कथा चलचित्र महसूसको गीत आलेसरी रन भएको छ काउडाउको नम्बर 4 पोइसन क्याफ्ट गरिरहेको छ वेलबल नम्बर 3 पोइसनको गीत सुनिपालो नम्बर 3 पोइसन क्याफ्ट गरिरहेको छ नेपाली कथा चलचित्र द वाह र दबाब अब चानैले प्रदर्शनामा आउन लागेको चलचित्र हो दहाल फिल्मका निर्देशक उन काउडाउको नम्बर 3 पोइसनमा नेपाली कथा चलचित्र द वाहबाट मलाई जस्तो साथी नम्बर 3 जसको शास्त्र बनु जस्तो लाग्यो त्यस्तो भाग्यमानी जिस मन का कुरा कस्त लगे तस्त भाग्य मानी तिमी ना तो ओके okay, भानु महर्जनले निर्माण गरेको चलचित्र दबावको गीत यहाँले सुनिरहनु भएको सख्या जानको नम्बर थ्री भोइस ग्या अवसर गरेको छ दबाबले रबलाई नम्बर टु भोइसनको गीत सुने पालो त्योभन्दा अगाडि फेरि पनि म जानकारी गराउँछ प्रोग्रामको नाम हो कलिउ काउन्टाउन र कलियर काउन्टाउनमा आजको लागि मैले प्रश्न राखिराखेको छु कि नेपाली खाना चलचित्र लफडा कहिलेदेखि प्रदर्शनमा आउँदैछ प्रदर्शन मिति तपाईँले टिपाउनु पर्ने हुन्छ अफेयर नम्बर रहेको छ अफेयरमा आएर सूर्यपूर्ण पाँच तिसठी तिन सय तेहत्तिसूर्य पाँच तिसठी तिन सय बत्तिस दुईवटा र सही उत्तर टिपाउने साथीहरूमध्ये हामी एकजनालाई दुईवटा टिकट प्रदान गर्नेछौँ र त्यो टिकट लिएर तपाईँ सिनेमा हेर्न जानु सक्नुहुन्छ जति बेला पर्सा बजारको तर्फबाट दुईवटा टिकट हामीले दिनेछौँ सही उत्तर दिने साथीहरूमध्ये हामी एकजनालाई विजेता बनाउनेछौँ र विजेतालाई टिकट पाउनुहुनेछ नेपाल छ नेपाली कथा चलचित्र लभ फर इभर लभ फर इभर रिलिज भइसकेको फिल्म हो र मेन मेन स्टेसनमा यो चलचित्र लागिसकेको छ र अब सेकेन्ड र थर्ड स्टेसनमा प्रदर्शनको लागि तयार भएको छ लभ फर एक स्टेप तल छरेको छ गत हप्ता एक नम्बरमा नम्बर वान क्वेसन क्याप्चर गरेको थियो यो हप्ता एक स्टेप तल छोड्दै नम्बर टु पोइसन क्याप्सर गरेको सबलाई भने नम्बर टु पोइसनमा नेपाली कथा चलचित्र लभ फर एभरबाट देऊ मजा यूं मजा यूं मजा यूं मजा, मजा। कई दिन को जिंदगी हो राम रे लाऊं मीठे खाऊं मजा ले बाजे डिंगेगी यूं मस्ती मैं रमाऊं जीवन भर तर्पीरा गाछे रखे भोजा तुमर गोते झर्यो कैसे पछी सकजा यूं मजा यूं मजा यूं मजा यूं मजा न्यूं मजा, न्यूं मजा, न्यूं मजा, न्यूं मजा। ओके अंशु पन्तको आवाज यहाँले सुनिरहनु भएको छ नेपाली कतन चलचित्र लभ फरेभरबाट राखेको थिएँ रिलिज भइराखेको फिल्म हो देशका केही सिनेमा घरमा हजुर पनि यो चलचित्र प्रदर्शन भइराखेको छ र सिनेमालाई निर्देशन गरेका हुन, शंकर आचार्य प्रस्तुतकर्ता राज आचार्य र चेतन सापुडाको सङ्गीत सुन पाएछ चलचित्रका गीतहरूमा सुमिना घिमरे गी गजित विष्ट लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको सबलाई नम्बर वान पोइन्सको गी सुने गीत सुनेपाल हो त्योभन्दा अगाडि जानकारी गराउन चाहन्छु नम्बर टेन पोजिसनदेखि नम्बर टु पोजिसनसम्म आइपुग्दा फिल्मको गीत कुनै स्थानमा परेको छ एकपटक रेक्याप नम्बर टेन पोजिसन क्याप्चर गरेको थियो ने तयार भएको फिल्म वेल नम्बर नाइनमा जोन्जी नम्बर एटमा धुवाणी नम्बर सेभेनमा किन किन नम्बर सिक्समा रिया नम्बर फाइभमा ब्ल्याक नाइट नम्बर फोरमा महसुस नम्बर थ्रीमा दबाबको गीत यहाँले सुनिसक्नु भएको छ त्यसै गरी नम्बर टू क्वेसनको गीत यहाँले सुन्दै हुनुहुन्छ लभ फरेबरबाट राखेको थिएँ र रा, नम्बर वान क्वेसन क्याप्चर गरेको छ सबै चलचित्रलाई तल धकल्दै नम्बर वान क्वेसन क्याप्चर गरेको छ नेपाली कथा चलचित्र लफडा र लफडाबाट मैले प्रश्न राखेको थिएँ कि चलचित्र लफडा कहिलेदेखि प्रदर्शन रूपमा आउँदैछ धेरै साथीले सहित टिपाउनु र गर्नुहोलाइसकेको छ र चलचित्र निर्माता अशोक श्रेष्ठ र चलचित्रका निर्देशक हुन् किशोर चौधरी र नानी खतेडाकै सङ्गीत रहेको छ चलचित्रका गीतमा चलचित्रलाई खिच्ने काम राजु केसीले गरेका हुन् भने द्वन्द राजेन्द्र खड्कीको रहेको छ र लफड़ाको बारेमा फेरि पनि हामी एकछिनपछि कुराकानी गरौँ चलचित्र लफडाबाट किन उड्दैछ त्यो बादल वान उड्दैछ हेर त्यो बाद कतै भए कि मायामा पागल के राजाल राई र कुमराज भण्डारीको आवाजमा यहाँले गीत सुनिरहनु भएको छ नेपाली कथा चलचित्र लफडाबाट राखेको थिएँ र रा लफडा श्रण अठार गतिबाट प्रदर्शनमा आउँदैछ र चलचित्रलाई लिएर निर्माण एउटै निकै आशावादी रहेको छ चलचित्रले राम्रो व्यापार गर्ने कुरामा र किशोर चौधरीको कुराकानी गर्छु चलचित्र लफडा निर्देशन गरिसकेका किशोर चौधरी हुन त योभन्दा अगाडिले भेटी फिल्म बनाइसकेका छन् र किशोर चौधरीले फेरि पनि अर्को चलचित्र निर्माण गर्ने सोच गरिराखेका छन् र चलचित्रको नाम रहेको छ मिस कल र मिस कलको यतिखेर गीत रेकर्डिङ कार्य त हाम भइराखेको छ लगभग फाइनल भइसकेको छ गीत रेकर्डिङ र अब यो चलचित्र साउन्डको पहिलो साताबाट चाहिँ फ्लोरमा जाने कुरा पनि निर्देशक किशोर चौधरीले हामीलाई जानकारी दिनुभएको छ र रा मिस राजु केसीले चाहिँ लगानी गर्ने कुरा पनि चलिराखेको छ ओके अब किशोर चौधरी र रा, राजु केसी यहाँ दुवैजना मिलेर चाहिँ चलचित्र मिस कलको निर्माण गर्दैछन् भने चलचित्र भेटिरह लफडा निर्माण गरिसक सकेका नारायण खतेडा पनि अब अर्को सिनेमा व्यस्त हुने कुरा चाहिँ जानकारी गराएका छन् र लफडा रिलीज लगतै यिनले फेरि पनि अर्को चलचित्र निर्माण गर्ने सोच बनाइराखेका छन् चलचित्रको नाम हो लभ यु र लभ यु अलिकति फरकधारमा चाहिँ यो चलचित्र बन्ने कुरा चाहिँ हामीलाई जानकारी गराएका छन् र नारायण खतेडासँगै सन्त कुमार चौधरीले चाहिँ यो चलचित्रमा लगानी गर्दैछन् र चलचित्रको यतिखेर स्क्रिप्ट कार्य चलिरहेको छ अब हेर्न बाँकी छ लभूले के कस्तो गर्ने हो र मिस्कले पनि के कस्तो गर्ने हो त्यो भरे पछिका दिनहरूमा थाहा हुन्छ यद्यपि हाम्रो तर्फबाट भने दुवै चलचित्रलाई बेस्ट अफ लग भन्नुपर्छ र लफडा चाँडै रिलिज हुँदैछ ल लफडालाई पनि हाम्रो तर्फबाट बेस्ट अफ ब्लग भन्नुपर्छ राखेको थिएँ कि चलचित्र लफडा कहिलेदेखि प्रदर्शनमा आउँदैछ र जम्मा जम्मी आठजना साथीले कल गर्नुभएको छ सही उत्तर छजनाले दिनुभएको छ भने गलत उत्तर दुईजनाले टिपाउनु भएको छ र कल गरी साथीको नाम भन्छु म सुमित्रा साबको डकलुरबाट मनोज मधु चैनपुरबाट प्रकृति रिजाल छौडा ट मिना कोइराला पर्साबाट किरण घायल पदमपुरबाट राजाराम विक हर्नरीबाट आशिष महतो बाघमारबाट मोनाविका खोल सिमलबाट यतिमध्ये जम्मा छजना साथीले सय उत्तर टिपाउनु भएको छ र सैत्र टिपाउने साथीको नाम पनि म भन्छु सुमित्रा सापकोटा बकलुरबाट मनोज महतो चैनपुरबाट त्यसै गरी पर्साबाट त्यसै किरण घायल पदमपुरबाट त्यसै गरी राजाराम र मोना खोली सिमलबाट सैत्व टिपाउनु भएको छ र छजना साथीहरूमध्ये हामी एकजनालाई विजेता बनाउनु पर्ने हुन्छ र आजको कार्यक्रममा विजेता हुनु भएको छ स्वेटर टिपाउनु भएको थियो श्रवण अठार गते भनेर मनोज महतो हामी उहाँलाई भन्न चाहन्छौँ ओके okay, मनोजीले एक हप्ताभित्र आफ्नो परिचय पत्रको फोटोको विषय हाम्रो कार्यालयमा सम्पर्क होला, तपाईँले प्राप्त गर्नुभएको छ दुइवटा टिकट झन् जति हेर्नुपर्छ बजारको तर्फबाट कल गर्ने साथीहरू सबै साथीहरूलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु प्रोग्राम सुनिएर साथी नै सबै साथीहरूलाई थ्याङ्क सो मच भन्न चाहन्छु र प्रोग्राम चलाउनको लागि टेक्निकल रुमबाट सपोर्ट गर्ने विष्णुप्रति आभार व्यक्त गर्दै कार्यक्रम काउन्टाउनबाट म स्वागत छुटिन्छु हवस् नमस्कार कर रंग चोरी फूल का वसना त्यो की कत भाई की माया मामा मा पा